स्वागत गर्न चाहन्छु एक अर्पण चार थप्लो पाँच मेगाकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्रले अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा थाहा नै सर्पूर्श सुबसाजको व्यवसाय लिएर हामी हरेक हप्ताको मंगलबार हर हरेक दिन आउने गर्छौँ साँझ सात बजे पछाडि करीब करीब साथैसम्म तपाईँसँगै तपाई सा, मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ हार्नुभएको जिब्रो कहिले काहीँ लटपटिन्छ माफ गर्नलाई अन्यथा चाहिँ नलिनुहोला यो आग्रह गर्छु र अर्पण सुझ व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ तपाईँकै दिनभरिको थकानलाई केही भए पनि तपाईँ बाटो टाढा राख्नको लागि आज पनि निक्केनी नै रमाइलो रमाइलो लुक भाकाहरूको साथमा तपाईँहरूलाई भेट्न आइसकेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्ला गरिसकेका छौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्ते हजुर आल खावर? आल खावर <laughs> के अनुजीले ठिकै छ अनि गर्मी चाडी पकायो चाँडी खायो कामै सक्यो आनन्द भयो ल ठिकै छ अर्पणसम्म साँझको बसाइमा आउनु भएको छ किन रमाइलो भाका हामी बजाउँछौँ कसलाई सम्झिनुहुन्छ त्यो भाका मार्फत अनुजी हुनुहुन्थ्यो त्यति बेला पर्सादेखि आउनु भएको थियो र हर सुब्बामा अर्को साथी पनि आइसक्नु पऱ्यो गर्छु नमस्कार हजुर नमस्ते कहाँबाट टिक बोल्दै हुनुहुन्छ पर्साबाट दुर्गा है के छ दुर्गाजीको नयाँ नौलो हाल खबर यतातिरको पनि हामी सबैजनाको एकदम ठिकठाक छ हजुर अनि के छ पर्सातिरको नयाँ नौलो खबर पर्सातिरको नयाँ नौलो खबर केही छैन अहिलेतिर निस्केको छ आनन्द हुन्छ साँझको बेला गर्मी मौसममा बाहिरतिर हिँड्दाखेरि है मलाई एकदम मन पर्छ नि ठिकै छ मन पर्ने कि अब गर्नुहोस् है अनि आज अरू पनि सुब्बा सम्झिनु अनि सबै अर्पण परिवार अनि मेरो घर परिवार मेरो सबै साथीहरू अनि मेरो बहिनी निसा अनि यति बेला कार्यक्रम सुनेर बस्नु भएको छ सबैजनालाई र मलाई विश्वास रहेको चाहिँ मलाई दुर्गा भनेर चिन्ने नचिन्ने सबै साथीहरूलाई हुन्छ दुर्गाजी आउनु भयो खुसी लाग्यो आउँदै गर्नु होला माया नभए आवाँ आवाँ आवाँ। नमस्कार यति बेला बाटो छ शून्य छ पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार हुनुहुन्छ सम्झना कहाँबाट सम्झना काउले अ तपाई कतिमा राम्रै भन्नु पर्यो राम्रो होस् शुभकामना छ है अनि आज अरू पनि शुभ साँझमा आउनु भएको छ पहिलोपटक हो कि जस्तो लाग्छ बोल्न पनि अलिकति गाह्रो गाह्रो मान्नुभएको पनि लागिराखेको छ मलाई है कस्तो सम्झिनुहुन्छ आज सम्झना भनेर चिन्ने नचिन्ने सम्पूर्ण सम्झना हुन्छ सम्झनाजी सम्झना खुसी लाग्यो अहिले पनि बिदा हुन्छ नमस्कार सम्झनाजी आउनु भएको थियो काउले देखे हुनुहुन्थ्यो र यति बेला अर्पण शुभ साँझको व्यवसायमा एउटा निकै नै रमाइलो भाका तपाईँको माझमा राख्नुपर्छ रोदी घरमा गाँसो र बास बाह्र मासेमा आएको के हास गीतले यस्तै यस्तै भन्दैछ यति बेला राख्छु तपाई सम्पूर्णको लागि तपाई पनि फोन प्रयास गर्दै होला क्यास निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभसाजको यो वर्ष तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ र तपाईँकै थकानलाई एकछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हरेक दिन साझा आउने गर्छौँ यस्तै रमाइलो रमाइलो लोक भागाहरू तपाईँको माझमा लिएर आउँछौँ थकानलाई टाढा राख्ने कोसिसमा लाग्छौँ यति बेला पनि आफ्नो अपन आफन्तलाई सम्झिनको लागि हामीसँग सहयात्रा गर्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो दिदी हजुर कामाटी को बोल्दै हुनुहुन्छ बदन बदन बदन अधिकारी अधिकारी, जी, दिदी? एकदम खासै केही भएको छैन राम्रै छ अहिलेसम्म तपाईँहरूले स्पेसली मेरो भाइ दर्शन दर्शनलाई मेरो घर परिवार मम्मी बुवाना दिदी अनि साइबान भान्जालाई हजुरको लागि रिजन राईलाई विष्णु दाईलाई अनि दाजुलाई सूर्य राईको लागि मेरो गालीको लागि अनि माउेब्रता बोलिन्छ सम्पूर्ण भाइ भने र मलाई बनाउने खुसी लाग्यो ल नमस्कार मदनजी हुनुहुन्थ्यो त्यति बेला खोजेको दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी आइसक्नुभयो म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर अनि के गर्नुहुन्छ सन्दीपजी भनेपछिमै दिन बित्यो है ल ठिकै छ व्यस्त रहनु पनि पर्छ व्यस्त भइयो भने यताउता ध्यान पनि जाँदैन अलिकति राम्रो पनि मानिन्छ ग्यारै व्यस्त भयो भने है ल आज अर्को सुझमा आउनु भएको छ संगीता, दिदीहरू सङ्गीता मलाई सञ्जीव भन्दा चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई हुन्छ सञ्जीवी कार्यक्रम खुसी लाग्यो फेरि नमस्कार सन्दीपजी हुनुहुन्थ्यो यति बेला चयनपुरदेखि आउनु भएको थियो र अरू पनि शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ नगरिकन उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर के गर्नु सुनिताजी त्यो पनि कामै हो नि त्यो काम झन् देखिँदैन तर कति गाह्रो हुन्छ है तर के गर्नु नगरी नहुने होइन र ल ठिकै छ अर्फ शुभ साँझमा आउनु भएको छ आज को सम्झिनुहुन्छ कार्यक्रम धन्यवाद पार्टीहरूलाई भनिदिनु हो सुनिता भनेर चिन्नेको लागि पनि नचिन्नेको लागि पनि है त ल हुन्छ आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला र मैले कुराकानी तपाईँसँग गर्न पाइरहेको चिनिन्छु भन्दै थिएँ गइसक्नु भएको छ सेनिताजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ आउने तर्कमा हुनुहुन्छ ठिकै छ हामी एउटा मिठो भाका सुन्छौँ त्यस पछाडि तपाईँसँग कुराकानी गर्ने नै छौँ यति बेला भने तपाईँको माझमा राख्छु रामजी पौडेल अनि देवी घरतीको आवाजमा रहेको भाका निकै नै रमाइलो छ भाका तपाईँ नाच्दै गर्नुहोस् फोन पनि प्रयास गर्दै गर्नुहोस् तपाईँ सम्प्राको लागि अर्पण शुभसाज सुनेर बस्नुहुने तपाईँको लागि यो रमाइलो भाका राख्छु न्यून खोज्ने तिम्रै निम्ति के भाउ खो छ यति खो भाउ धनी न् खोज सानी तिमलाई झनकुटी झनकुटी झैँ पार्दै मैले नानी यतिको पाउँदा नि तिमीलाई झनकुटी झनकुटी झैँ पारदै मैले नै होला नि तिमीलाई झनकुटी झनकुटी झैँ पारदै मैले नै हो लानी छैन कहीँ अन्त झन्जाला तिमीलाई मैले ए छोड्दिनँ झन्जाला ढिउन खोज सानी तिमीलाई झनकुटी झनकुटी झ्याइ पारदै मैले नै होला नि कहीँ अन्फल झन्जाला तिमीलाई मैले ए छोड्दिनँ झन्जाला ढिउन खोज सानी तिमीलाई खोज सानी तिमीलाई झनाकुटी झनाकुटी झ्याइ पारे मैले नै होला नि निकै नै रमाइलो भएको तपाईँले सुनिसक्नु भएको छ अर्पर शुभ साँझको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ यति बेला र आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ लोकगीत सङ्गीतलाई मन पराउनुहुन्छ या भनौँ अर्पण सुबसाजलाई अझ धेरै माया गर्नुहुन्छ भने यो बसाई तपाईँको लागि हो लोकगीत सङ्गीत पारकीहरूको लागि हो त्यसैले पनि हामी हरेक दिन आउँछौँ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ र करिब करिब साथीसम्म रहन्छौँ यति बेला भने कोही साथी आइसक्नु भएको छ अर्पण सुझको यो बसाइमा स्वागत गर्छु नमस्कार हुनुहुन्छ ए, के दे दे दे मेरो त भएको छैन अनि के सर नानीलाई हालखबर डम्बरजी आज पहिलो पटक आउनु भएको सुझमा ठिकै छ व्यस्त हुनु पनि पर्छ समय रह्यो भने फुर्सद भयो भने सम्झिनुहोस् है दुर भुजे सरदुर भुजे सरदुर भुजन भुजेल छन् बिरबहादुर जी जी। आहा, नमस्कार आउनु यति बेला डी छपुरबाट असँग कु नमस्कार नमस्कार कोनपुरबाट सु बस्ने सु थी मेरो को को आले? योभन्दा अहिलेको भन्दा अगाडि फोन गर्ने अन्तिम त सपको ती देवती बस्ने दिदीहरू सङ्गीता बस्ने जानुका प्रेस अनि दुर्गा बस्ने र सुप्रियाजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखि आउनु भएको थियो र सुबसायमा अर्को साथी पनि आइसक्नु भएको छ सायद अन्तिम सहभागी हुनुहुन्छ कि जस्तो लागिरहेको छ ठिकै छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् कोही साथी आइसक्नु भएको छ नमस्कार कोराक बाटा? कोराक बाटा? के के मेरो पनि ठिकै छ गर्मी बढ्ने क्रम चाहिँ है अलि गर्नुहोला आफ्नो आफ्नो सरलाई मिदीलाई विमला बहिनी सम्पूर्ण नमस्कार जी थियो, सुनिलजी हुनुभसाईमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर कहाँबाट हुनुहुन्छ कसलाई सम्झिन मन लाग्यो हजुरलाई मेरो घरलाई रेडी गर्छौँ सम्झ दाईलाई सम्झ दाईलाई सम्झु दाईलाई मलाई चिन्न चिन्ने सम्पूर्णलाई ठिक छ सम्झेर आहा, अब हामी एक जना कामी का बोल को बोल्दै हुनुहुन्छ कार्यक्रम सिद्धिजमा सर्वप्रथम त अर्पण परिवारलाई यो नव वर्षको ढिलै भए पनि शुभकामना तपाईँलाई पनि हामी सबैजनाको तर्फबाट शुभकामना है धन्यवाद धन्यवाद अनि मलाई भानु भनेर चिन्ने नचिन्ने सबैलाई र विशेष गरी हाम्रो यो विजय नगर सात वर्मनगर स्थिति यो माउन्ट एभरेस्ट बोर्डिङ स्कुलबाट यसपालि शत प्रतिशत विद्यार्थीहरूबाट यो खुसी लाग्यो फेरि फेरि पनि समय रह्यो भने सम्झिँदै गर्नुहोस् हैस्कार यति बेला र अब भने कार्यक्रमको लगभग अन्त अन्तमा हामी आइपुगिसकेका छौँ यति धेरैसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै मैले धन्यवाद दिन्छु इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर जहाँकैबाट सुन्ने तपाईँलाई पनि र त्यस्तै आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति निकै नै आभार प्रकट गर्छु प्रोत्साहदेखि आउनु भएको थियो अनुजी त्यस्तै दुर्गा सम्झना बदन सुदीप सन्दीप सुनिता ड सुप्रिया सुनिल भानु तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु र फोन गर्न प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु भोलि फेरि अर्पण शुभ साँझको व्यवसाय लिएर तपाईँलाई भेट्न आउने नै छौँ यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजललाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ आजको यो व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार शुभ सन्ध्या लाई देख्या सपने माजा तिम्रेख्या मे राज बासे है को दैलौ खारी होटना बासे दैलौ खारी